सिद्धान्त 4. व्यापारले आर्थिक प्रगति प्रबन्धन गर्छ व्यापारको आधार भनेको परस्पर लाभ चा। हो आफ्नो हित हुन्छ भन्ने ठानेरै मान्छेले विनियम गर्छ व्यापार गर्नुको उद्देश्यलाई सारमा यसरी भन्न सकिन्छ तपाईँले मलाई केही राम्रो गरिदिनुभयो भने म तपाईँको लागि केही राम्रो गरिदिनेछु तसर्थ व्यापार सबैको जित हुने कारोबार हो यसरी व्यापारबाट हुन आउने सकारात्मक योगले संलग्न प्रत्येक साझेदारलाई उनीहरूले महत्त्व दिने कुराहरु अझ धेरै हासिल गर्ने मौका दिन्छ व्यापारबाट हुने फाइदाका मुख्य तिनवटा पक्ष छन् पहिलो व्यापारले कुनै पनि वस्तुलाई कम महत्त्व दिने व्यक्तिहरूबाट बढी महत्त्व दिनेतर्फ लिएर जान्छ तसर्थ व्यापारले कुनै नयाँ वस्तु उत्पादन नभएको अवस्थामा पनि वस्तुहरूको मूल्य बढाउने काम गर्दछ उदाहरणको लागि प्रयोग भइसकेका पुराना सामानहरू बजारबाट वा इन्टरनेटबाट किनबेच हुँदा उपलब्ध भएका वस्तुहरूको परिमाण त वृद्धि हुँदैन नयाँ ना। वस्तुको उत्पादन हुँदा जस्तो तर यस्तो व्यापारले उक्त वस्तुलाई बढी महत्त्व दिने मानिससम्म पुर्याउँछ क्रेता र विक्रेता दुवैलाई फाइदा हुन्छ नत्र उक्त विनियम हुँदैन मान्छेका रुचि ज्ञान र लक्ष्यहरू विविध हुन्छन् कुनै व्यक्तिका लागि मूल्यहीन वस्तु नै अर्को व्यक्तिका लागि मूल्यवान रत्न हुनसक्छ इलेक्ट्रोनिक्स सम्बन्धी एउटा अत्यन्त प्राविधिक पुस्तक कुनै कला सङ्कलनको लागि मूल्यहीन चिज हुनसक्ला तर त्यही पुस्तक एउटा इन्जिनियरका लागि हजारौँ रुपियाँ बराबरको मूल्यवान हुनसक्छ त्यसै गरी इन्जिनियरले खासै मतलब नगर्ने कुनै कलाकृति कला सङ्कलनको लागि भने अत्यन्त मूल्यवान हुनसक्छ स्वैच्छिक विनियम जसले पुस्तकलाई इन्जिनियरसम्म र कलाकृतिलाई कला सङ्कलनसम्म पुर्याउँछ त्यसले दुवै व्यक्तिको हित अभिवृद्धि गर्ने काम गर्छ व्यापारले दुवै व्यक्ति र रा उनीहरूको राष्ट्रको पनि धन अभिवृद्धि गर्ने काम गर्दछ राष्ट्रमा उत्पादन हुने वस्तु तथा सेवाको परिमाणले मात्र नभएर ती वस्तु तथा सेवाहरू कसरी विनियोजित हुन्छन् भन्ने कुराले पनि उक्त राष्ट्रको धन निर्धारण गर्दछ दोस्रो व्यापारले ठुलो मात्रामा उत्पादन र उपभोगलाई सम्भव बनाउँछ किनभने यसले हामी सबैलाई लागतको सापेक्षमा सबैभन्दा राम्रो गर्न सकिने कुरामा विशेषज्ञता हासिल गर्ने मौका दिन्छ जब मान्छेले विशेषज्ञता हासिल गर्छ उसले उक्त उत्पादनहरूलाई बेच्न सक्छ यसरी प्राप्त भएको आए उनीहरूले ती सामानहरू खरिद गर्न प्रयोग गर्न सक्छन् जुन आफैले उत्पादन गर्दा महँगो पर्छ यी विनियमहरूको माध्यमबाट यसरी विशेषज्ञता हासिल गरेका व्यक्तिले समग्र जन धेरे परिमाणमा वस्तु तथा सेवा उत्पादन गर्न सक्छन् जुन अरू बेला सम्भव हुँदैन अर्थशास्त्रीहरूले यस सिद्धान्तलाई तुलनात्मक लाभको सिद्धान्त भन्छन् यो सिद्धान्त व्यक्ति व्यवसाय क्षेत्र तथा राष्ट्रबीचको व्यापारमा लागु हुन्छ तुलनात्मक लाभको सिद्धान्त सामान्य चेतको कुरा हो यदि कसैले तपाईँलाई कुनै वस्तु तपाईँले आफैले उत्पादन गर्दा लाग्ने लागत सबै लागतहरू अवसर लागत हुन् भन्ने याद गर्नुहोला बन्दा सस्तो मूल्यमा उपलब्ध गराइरहेको छ भने त्यस्तो वस्तु किन्दा नै ठीक हुन्छ बरु तपाईले आफ्नो समय र स्रोतहरू आफूले कम मूल्यमा उत्पादन गर्न सक्ने वस्तु वा सेवाको लागि खर्चिन सक्नुहुन्छ अर्को शब्दमा आफूले सबैभन्दा राम्रोसँग उत्पादन गर्न सक्ने आफै उत्पादन गरी बाँकी व्यापार गर्दा बेस हुन्छ यसको परिणाम के हुन्छ भने तपाईँ र तपाईँको व्यापार साझेदार सबैले विशेषज्ञता र व्यापारको माध्यमबाट परस्पर फाइदा गर्छन् जसले गर्दा कुल उत्पादनमा र आय स्तरमा वृद्धि हुन्छ यसको विपरीत सबै कुरा आफैले उत्पादन गर्न खोजेमा तपाईले उच्च लागतमा मात्र सम्भव हुने चिज उत्पादन गर्नुमा तपाईँको समय र स्रोत खर्च हुन्छ यसको परिणाम न्यून उत्पादन र आय हुन जान्छ उदाहरणका लागि अधिकांश चिकित्सक अभिलेख राख्ने र रा बिरामी भेट्ने समयको व्यवस्थापन गर्ने काममा पनि दक्ष हुन सक्छन् तर यी काम गर्नका लागि उनीहरूले अरू कसैलाई खटाउन हितकर हुन्छ अभिलेख राख्न खर्च गर्ने समय चिकित्सकले बिरामी हेर्नका लागि प्रयोग गर्न सक्छन् आफ्ना बिरामीसँग चिकित्सकले व्यतीत गर्ने समय अत्यन्त मूल्यवान हुने हुनाले अभिलेख राख्नमा उनीहरूले व्यतीत गर्ने समयको अवसर लागत अत्यन्त उच्च हुन जान्छ तसर्थ चिकित्सकले सधैँ नै अभिलेख राख्ने काम अरूलाई लगाउनुमा नै फाइदा हुन्छ त्यसमाथि उसले चिकित्सा सम्बन्धित सेवामा विशेषज्ञता हासिल गरेर रा, अभिलेख राख्नका लागि उक्त कार्यमा तुलनात्मक लाभ भएको व्यक्तिलाई लगाएमा लागत कम हुन्छ र समग्र उत्पादनको परिणाम बढी हुन जान्छ तेस्रो स्वैच्छिक प्रिनियमले व्यवसायलाई ठुलो मात्राको उत्पादन विधि अप्नाएर प्रति इकाइ लागत घटाउन मद्दत गर्छ व्यापारले व्यवसायलाई आफ्नो उत्पादन वृहत बजार क्षेत्रमा बिक्री गर्न सहयोग गर्दछ जसले गर्दा उनीहरूले ठुलो मात्रामा उत्पादन गर्नका लागि योजना बनाउन सक्छन् र ठुलो मात्रामा उत्पादन गर्दा फाइदा हुने परिमाणको लाभ विधि अवलम्बन गर्न सक्छन् यस्तो विधि अप्नाउनाले प्राय प्रति इकाइ लागत उल्लेखनीय मात्रामा घट्ने र कामदारको उत्पादकत्वमा उच्च वृद्धि हुने गर्दछ व्यापार बिना यी फाइदाहरू प्राप्त हुने थिएनन् बजार शक्तिले उत्पादनलाई निरन्तर रूपमा कम लागतवाला उत्पादकतर्फ पुनर्विनियोजित गरिरहेको र लागत लागतवालाहरूबाट टाढा लगिरहेका हुन्छन् फलस्वरूप खुला बजारले उत्पादन तथा स्रोतलाई उत्पादन हुने वस्तु तथा सेवाको मूल्य परिमाण र विविधता सकेसम्म बढी हुने गरी विनियोजन गर्छ आधुनिक विश्वमा व्यापारको महत्त्वलाई बढाइचढाइ गरिराख्नु पर्दैन व्यापारले नै हामीलाई आफूले आफ्नो लागि उत्पादन गर्न सक्ने भन्दा धेरै किसिमका वस्तु तथा सेवाको उपयोग गर्न सम्भव बनाएको छ आफ्नो लागि आफैले आवास लुगा कपडा र खानेकुरा उत्पादन गर्नुपर्ने अवस्थाको कठिनाई कल्पना गर्न सक्नुहुन्छ कम्प्युटर टेलिभिजन भाँडा माझ्ने मेसिन सवारी साधन र टेलिफोनको त कुरै छोडिदिउँ यी सब थोक भएका मान्छेसँग यी कुराहरू हुनुको मुख्य कारण उनीहरूको अर्थतन्त्रमा व्यक्तिले सहकार्य गर्ने विशेषज्ञता हासिल गर्ने र व्यापार गर्न मिल्ने भएकोलाई हो घरेलु तथा अन्तर्राष्ट्रिय विनियममा अवरोध पुर्याउने देशहरूले तिनका नागरिकको व्यापारबाट फाइदा लिने क्षमता र थप समृद्ध जीवन जिउनु पाउने अवसरलाई घटाउने काम गरिरहेका हुन्छन्